It's Unity Time Time Check It's 6 p.m. Santa Kota, 6 p.m. K. Sudur K. Simha Darbar Sabai Kosaza Unity Cover Satyata Santulan विश्वसनीयता को पर्याय यूनिटी एफ एम बयानबे थोप्लो दुई मेगा हर्ज में यूनिटी खबर भ्याक्सिन नपाएर डाको अलितालमा एक महिलाको मृत्यु भ्याक्सिन अभावमा कसैको ज्यान जानु सरकारको सरकार कमजोरी भैतडी अस्पतालमा मेसु तथा जिल्ला स्वास्थ्य प्रमुख अवस्थिलाई कालो मसो विभिन्न महिलालाई उपचारका लागि अन्यन्त्र लैजान एम्बुलेन्स नदिएको आरोप अछाममा प्राइभेट क्लिनिक मापदण्ड विपरीत तावरण दिवस विभिन्न चेतनामूलक र हस्तान्तरण नगर्दै रङ्गशाला तोडफोड ठेकेदार र राष्ट्रिय खेलकुद परिषदको विवादकानी मेरो त आँखैले भ्याएन आँखाले भ्याएन रे के भन्नुभएको भाउजू हो भन्या नानी म त आफै छक्क पर्या छु हिजो आज मसिनो कुरा देख्न गाह्रो हुन्छ अझ रात परेपछि त आँखा निकै कम देखिन्छ सुत्केरीहरूलाई भिटामिन ए को कमी जस्तो खाना बढी आवश्यकता पर्दछ त्यसै गरी सामान्य अवस्थामा पनि हामीले भिटामिन एयमित खानु पर्छ भिटामिन एउटा हरिया साग सब्जी गाजर फर्सी र मेवा जस्ता पहेला फल फुल मासु कलेजो र अन्डा जस्ता खानाहरू खानु यस्ता खानाले हाम्रो देख्ने क्षमता वृद्धि हुनु सँगसँगै रोगसँग लड्ने क्षमता पनि बढाउँछ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको को दशमलव दुई मेघा हर्जेर इन्टरनेटमा रेडियोपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्टिलद्राको अलिताल गाविसमा रेबिज भ्याक्सिन नपाएर आज एकजना महिलाको मृत्यु भएको छ गत महिना स्यालले टोकीकी अलिताल गाविस दुई पर्स्युलकी उनासाठी वर्षीय महिला गोपा विष्टको भ्याक्सिन नपाएर उपचार हुन नसक्दा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ उपचारका लागि स्थानीय अलिताल स्वास्थ्य चौकी जोगबुडा अस्पताल तथा सेती अञ्चल अस्पताल धनगढ़ीसम्म पुग्दा पनि सबैठाउँ भ्याक्सिनको अभाव हुँदा रेबिज विरूद्धको भ्याक्सिन लगाउन नपाउँदा आज घरमै मृत्यु भएको परिवारले जनाएको छ स्याले ने टोके लगत्त उचार का अस्पताल में पुगे विष्ट अस्पताल में भैक्सन न पाएर कहीं समयदी घरमें बस्ते आयो परिवार अस्पताल में भैक्सन अभाव में कसई को जान जानू सरकारी तबरवा ठू कमजोरी गुनासो पोखा अस्पताल में भैक्सन अभाव में जान जान् सरकारी पक्ष को कमजोरी टिप्पणी कर हिजो बिहान सकायल गार्डले बगाएर बेपत्ता पारेकी बालिकाको शब भेटिएको छ उनको शब डोटीको गुपघाट नजिक सेती नदीमा भेटिएको हो बालिका गार्डले बगाएर बेपत्ता पारेको समाचार संचार माध्यममा आएपछि गुपघाटका बालिका नदीको किनारमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेपछि बेपत्ता भएकी बालिकाको शब नै भएको परिवारका सदस्यले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ पछिको समयमा गाडले बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा मष्टामाण्डु छ वसन्तपुर बस्नी खडक फुलकी छ चो वर्षीय छोरी करिश्मा भूल बगेर बेपत्ता भएकी थिइन् अछाम जिल्लामा संचालित निजी क्लिनिक तथा स्वास्थ्य औषधि पसलहरू अवैधानिक रूपमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ कार्यालयका अनुसार तीनवटा क्लिनिकले भर्खरै जिल्ला स्वास्थ्यमा फाइल पेश गरे पनि हालसम्म कुनै क्लिनिकले प्रक्रिया अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट स्वीकृति नलिएको जनाएको छ जिल्ला स्वास्थ्य कार्यालय जिल्लाका मुख्य बजार क्षेत्रमा संचालित निजी मेडिकल तथा पोलिक्लिनिकहरूको अनुगमनका क्रममा सो कुरा फेला पारेको बताएको छ जिल्ला स्वास्थ्यको अनुगमन समितिले साफेबगर र जयगढ़मा रहेका प्राइभेट मेडिकल तथा पोलिक्लिनिकमा कड़ाईका साथ अनुगमन गरिरहेको बताउँदै क्लिनिक मापदण्ड अनुसार चलाउनका लागि एक हप्ताको अल्टिमेटम दिएको छ विगत केही समयदेखि स्वीकृति नली मेडिकल चलाउने र जनताको स्वास्थ्यमा खेलवाड गर्ने क्रम बढेपछि प्राइभेट क्लिनिकहरूको अनुगमन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ निजी क्लिनिकका सम्बन्धमा पटक पटक उजुरी परेको र त्यसलाई व्यवस्थित र स्वास्थ्य कार्यालयलाई पत्राचार गराएको हुँदा जिल्ला प्रशासन कार्यालय अछामले पनि अनुगमन कदम चालेको छ कैलालीमा सशस्त्र द्वन्दका बेला कब्जा गरिएका जग्गा र सम्पत्ति पीड़ितले अझै फिर्ता पाउन सकिरहेका छैनन् द्वन्दका बेला दुई परिवारको झण्डै दुई हजार बिगा जमीन कब्जा भएको भए पनि पीड़ितले अझै जग्गा र सम्पत्ति फिर्ता पाउन नसकेका हुन कतिले आफ्नै जग्गा लिन कमिसन तिर्नु परेको र कतिलाई सस्तो रकममा बेच्न बाध्य पारेकोमा आधाभन्दा बढ़ीले सम्पूर्ण सम्पत्ति र जग्गा गुमाउनु परेको छ कब्जा गरेको जग्गा र सम्पत्ति अझै फिर्ता हुन बाँकी रहेको द्वन्दपीड़ित कृषक हकित संरक्षण समाजका महासचिव तथा द्वन्दपीड़ित साझा चौतारीका क्षेत्रीय संयोजक गणेश मल्लले बताउनु भएको छ कब्जा गर्ने माओवादी कार्यकर्तालाई रकम दिएर केहीले जमीन फिर्ता लिएको छ उहाँका अनुसार माओवादी कार्यकर्ताले जग्गा थोरै रकम दिएर धेरै कब्जा जमिन आफै बिक्री कर घटना पर छाना, कतिपय पीड़ितले आफ्नै जग्गा आधा रकम माओवादीलाई दिएर फिर्ता लिन बाध्य पारेको भन्दै उहाँले कैयौं जमिन उनीहरूले नै ग्राहक खोजेर बिक्री गरेको बताउनु भएको छ सशस्त्र द्वन्दमा कैलालीमा दुई परिवारको करिब 2000 हजार बिगा कब्जा भएको स्थानीय शान्ति समिति कैलालीले जनाएको छ सरकारले पहल नगरेकाले पीड़ितको जमीन फिर्ता नभएको स्थानीय शान्ति समिति कैलालीका पूर्व संयोजक वीरबहादुर जेठाराले बताउनु पीड़ित समाजले दिएको आधारमा कब्जा जमिनको तथ्याङ्क राखिएको भए पनि सरकारले यी मध्ये एकजनाको पनि जमीन फिर्ता नगरेको बताइएको छ आर्थिक रूपमा विपन्न महिलालाई उपचारका लागि अन्यत्र लैजान एम्बुलेन्स नदिएको भन्दै बैतडीका दलित महिलाहरूले केही बेर अघि चिकित्सकलाई कालो मोसो दलेका छन् महिला आरोडी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट तथा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थिलाई कालो दलेको पत्रकार गोकर्ण दयालले जनाएका छन् यस सम्बन्धीको थप विवरण आउन बाँकी रहेको छ विश्व वातावरण दिवस डलधुरा सहित देशभर आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ आज बिहान एक र्याली निकालिएको छ भने उग्रतारा मन्दिर परिसरमा अमरगढ़ी नगरपालिकाले वृक्षारोपण गरेको छ यस्तै अमरगढ़ी नगरपालिकाकै सहयोगमा जलवायु परिवर्तनका लागि नेपाली युवाहरूको सञ्जाल एवाईईसीए युवाहरूले सदरमुकाममा रहेको कालिका मन्दिर परिसरमा वृक्षारोपण गरेका यसका साथै जिल्ला वन कार्यालय र भू संरक्षण कार्यालय कर्मचारी मिलन केन्द्र र राजपुर सामुदायिक वनको सहयोगमा सदनमा काममा रहेको क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कूलले अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता र चूरे संरक्षण दिवसको अवसरमा समुदायमा आधारित उपभोक्ताको हाजिरी जवाब प्रतियोगिता सम्पन्न गरेको छ हाम्रो जीव हाम्रो वातावरण र वन संरक्षण गरौं लगायतका लगाई सम्पूर्ण तन मन र धन भन्ने नाराका साथ सरकारी र गैर सरकारी संघ संस्थालाई विभिन्न कार्यक्रम गर्दैछन् संयुक्त राष्ट्र संघको आह्वानमा सन् उन्नाइस सय त्रियानब्बे जून पाँच वातावरण दिवस मनाउन शुरू गरिएको हो यसैबीच शहरी क्षेत्रमा बढ़दै गएको धूलो धुवा प्रदूषण र धुमपानको बढ़दो प्रयोग तथा ग्रामीण भेगमा दाउरा बालेर खाना पकाउने गृहणीमा श्वास सम्बन्धी रोग बढ़दै गएको छ जस अन्तर्गत सीओपीडी दम बोंकाइटिस क्षयरोग फोक्सोको क्यान्सर तथा निमोनियाका बिरामीको संख्या नेपालमा बढ़दै गइरहेको छ अव्यवस्थित शहरमा बढ़ीको प्रदूषण र धूमपानको निरन्तर सेवनका कारण पछिल्ला वर्षमा शहरी क्षेत्रमा फोक्सो तथा श्वास प्रश्वासका विरामीको संख्या हत्तै बढ़ेको चिकित्सकहरूले बताएका छनृ एनवाईसी हुने जिल्लावन कार्यालय दार्चुलाले सामुदायिक वनको विकासको लागि भन्दै वर्षेनी हजारौं बिरूवा उत्पादन गरे पनि उत्पादन अनुसारको प्रगति देखिएको छैन रोपिएका बिरूवाहरूको संरक्षण हुन नसक्दा वनहरूको उल्लेख्य प्रगति हुन नसकेको हो जिल्लावन कार्यालयको विगत तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने हरेक वर्ष जटिपुटी विकास कार्यक्रम बिरूवा उत्पादन कार्यक्रम नर्सरी लगायत गरेर हजारौं बिरूवा उत्पादन हुने गरेको छ हरेक वर्ष चालिस हजारदेखि हजार हजारसम्म नया बिरूवा उत्पादन एमा वितरण हुने गरेको छ निमित्त जिल्ला वन अधिकृत रामदेव शाहले बताउनु भएको छ यस वर्ष समेत जटीबुटी विकास कार्यक्रम अन्तर्गत अस्सी हजार बिरुवा उत्पादन भएको छ जिल्लाको धाप शंकरपुर गोकुलेश्वर र वीरेन्द्र वनमा बिरुवा उत्पादन हुने गरेको छ हामीले बोट उम्राएर समुदायलाई वितरण गर्ने हौ उहाँले भन्नुभयो संरक्षण गर्ने जिम्मेवारी समुदायकै हो यस वर्ष गत वर्षको तुलनामा दस हजार बिरुवा बढी उत्पादन गरिएको छ हालत जिल्ला वन कार्यालय अन्तर्गत एक सामुदायिक वन रहेका छन् बझाङमा गै राती अचानकको आगलागीमा परी एक बाख्रो मरेको छ भने सात पशु चौपाया आगोले डढेका छन् जिल्लाको माजिक गाप्सा तीन घर भएका हर्कराज जोशी र धनराज खड़काको छानोबाट आग लागि हुँदा हर्कराज जोशीको एक बाख्रा मरेको हो भने उनका दुई बाख्रा र दुई भैंसी जलेर घाइते भएका छन् धनराज खड्काको छानामा आगो लाग्दा दुई भैंसी र एक पाटो जलेर घाइते भएको पीड़ित हर्कराज जोशीले जानकारी दिनुभएको छ जोशीका अनुसार राती खाना पकाउन लागेको बेलामा हावाहुरी चलेपछि आग लागि भएको र सँगै रहेको धनराज खड्काको छानुमा समेत आगलागी लागि भएको हो खप्तर राष्ट्रिय निकुञ्जको घोडादाउन क्षेत्रमा भैंसी लिएर गएका सबै व्यक्तिहरू तथा स्थानीयहरूले दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए आग का कारण लत्ता कपडा का र अन्य समेत जलेको बताइएको छ तपाई अहिले युनिटी खबर सुनि सुनिरहनु भएको छ स्वास्थ्य चौकीमा कर्मचारीको लापरवाहीका कारण सेवाग्राही मरकामा हस्तान्तरण नगर्दै रंगशाला तोडफोड ठेकेदार राष्ट्रिय खेलकुद परिषदको विवादका कारण खेलाड़ी मारमा लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला महाभारत संरक्षित वन लगायत डणेलधुरा जिल्लाका वन क्षेत्रमा हुने वन अतिक्रमण गैर कानूनी रूख कटानी वन पैदावर चोरी निकासी अत्यधिक चरी चरण र वन डढेलोलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह लगायत आम नागरिक स्तरबाट निरुत्साहित गरौं गर्मीयामसँगै वन लाग्ने आगलागीलाई समूह तथा बस्ती स्तरबाटै नियन्त्रण गरौं वनको कटानी छटनी गरी वनको दिगो व्यवस्थापन गरौं हिउँदको समयमा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 बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न भ्याक्सिन नपाएर एक महिलाको मृत्यु बजाङको मौलाली गावेशकको मौलाली स्वास्थ्य चौकी नियमित नखुल्ने गरेको स्थानीयले गुनासो गरेका छन् स्वास्थ्य चौकीमा आठजना कर्मचारी भए पनि कहिलेकाहीँ नखुल्ने गरेको मौलाली एकका ओड़ा संयोजक मदन बहादुर रावलले बताएका छन् स्वास्थ्य चौकीमा विरामी लिएर आउँदा कहिल्यै डाक्टर नभेटिने र भेटिए पनि बिरामीलाई औषधि छैन भन्दै पठाउने गरेको स्थानीयले आरोप लगाएका छन् स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाही हुँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयहरूले बताएका छन् सड़क बाटोबाट करिब दुई घण्टाको दूरीमा रहेकाले अनुगमन नहुने गरेको नेपाली कांग्रेस गाविस अध्यक्ष विष्णु बताउनु खैले यता जिल्ला अस्पताल सिमल खेतका कार्यालय प्रमुख डाक्टर विष्णु खतिवाड़ाले भने अनुगमन हुने गरेको बताउँदै मौलाली स्वास्थ्य चौकीका इन्चार्ज उत्तम बहादुर थामी तीन महिने तालिममा धनगढ़ी गएको र यदि स्वास्थ्य चौकीमा त्यस्तो समस्या भएको भएमा कर्मचारीहरूलाई कार्यवाही गरिने बताएका छनृ कैलालीको ग्रामीण क्षेत्रका थारू महिलाहरू आयार्जनका लागि सिलाइ कटाई व्यवसायतर्फ आकर्षित था हुन थालेका छन् सिलाइ कटाई व्यवसायबाट जीवन धान्न सजिलो देखेपछि उनीहरू यस पेसातर्फ आकर्षित भएका हुन् सामान्य लेखपट गर्न सक्नेले पनि सिलाई व्यवसाय चलाउन सक्ने भएकाले आर्थिक अवस्था कमजोर भएका महिलाका लागि यो सी वरदान भएको छ कैलालीको पभेरा गाविस महिलाहरूले तीन महिना अघि महिला तथा बालबालिका कार्यालय र एक गैर सरकारी संस्थाको सहयोगमा तालिम पाएपछि उनी सिलाइकठाई व्यवसाय शुरू गर्न सक्षम भएका छन् पोवेरा गाबिसले चालू आर्थिक वर्षमा विपन्न परिवारका थारू समुदायका महिलाको लागि सिलाइकठाई तालिमको माग गरेको थियो पोवेरा गाविसमा महिला तथा बालबालिका कार्यालय कैलाली र नेपाल जलवायु परिवर्तन कैलालीको आर्थिक सहयोगमा आर्थिक अवस्था कमजोर भएका महिलाका लागि सिलाई कटाई तालिमको आयोजना गरेको गाविस सचिव बलराम चौधरीले बताउनु भएको छ नेकपा एमालेको विद्यार्थी संगठन अनेरा सोब्यूले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सो विभिन्न स्थानमा लगाएको ताला माओ पार्टी एमाले नेपाली कांग्रेससँग गरेको सहमति अनुसार अनराज आज विश्वविद्यालयका उपकुलपतिको कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला खोलेको हो नेवि संघ चार विद्यार्थी संगठनहरूले जेठ चार गते रजिष्ट्रार भट्टको राजीनामा माग गर्दै पुत्ला दहन गरेको भोलिपल्ट अनराजब्य उपकूलपतिको कार्यालयमा र जेठ एकीस गते परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो जेठ एकीस गते प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल को रोहोरमा बसेको बैठकमा भएको सहमति अनुसार आज विश्वविद्यालयका विभिन्न भी कार्यालयमा लगाएको ताला खोलेको अन्रासओका सहसचिव नरेन्द्र कार्कीले जानकारी दिनुभएको छ बैठकमा एमाले र कांग्रेसबीच आ आफ्ना विद्यार्थी संगठनलाई विश्वविद्यालयमा लगाएको ताला खोल्न लगाउने कुटपीटबाट घाइते भएका नेविशंका प्रोहित बडु र अनरासओका नवीन रतोकीको उपचार खर्च विश्वविद्यालयले बेहोर्ने तथा घुटपिटमा संलग्न विद्यार्थी नेताहरू विरूद्ध कुनै पनि मुद्दा नचलाउने तथा भरै हिरासतमा रहेका नेवि संघका दुईजना विध्यार्थीहरूलाई विना शर्त रिहा गर्ने सहमति गरेका थिए चालु आर्थिक वर्षको दश महिनाको अवधिमा मालपोत कार्यालय दार्चुलाले अन्ठाउन्न लाख चौध हजार एक सय उनासत्तरी रूपियाँ राजस्व संकलन गरेको छ कार्यालयले सबैभन्दा बढी घरजग्गा रजिस्ट्रेशन दस्तूर बापत राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रदीप सिंह धामीले जानकारी दिनुभयो गत श्रावणदेखि वैशाखसम्म मालपोत कार्यालय दार्चोलाले घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट अडचालिस लाख राजस्व संकलन गरेको छ घरजग्गा रजिस्ट्रेशन दस्तुरबापत वैशाख महिनामा मात्रै सात लाख बढी राजस्व संकलन भएको छ यस्ते रोका दस्तूर बाफत एक लाख तैत्तीस हजार न्यायिक दस्तर दंड जरिना रपत रातो पूर्जा बिक्री दस्तूर बाफत सत्रहजार दुई सय पचास रूपया विविध आमदानी छाख छैसठी हजार छ सौ रूपया कार्यालय प्रमुख कञ्चनपुरको वेदकोट नगरपालिका ओडा नम्बर एक चम्पापुरकी रामदुलारी राणाको मृत्युका विषयमा परिहरले अनुसन्धान शुरू गरेको छ प्रहरले उनको हत्या भएको ठहर गर्दै शंकास्पद केही मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी केदार खनालका अनुसार शंकास्पद केही मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ मृत्यु भएकी महिलाको सब पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा नै राखिएको जेठ अठार गते घरबाट हराएकी भनिएकी राणाको सब हिजो घर नजिकैको खेतमा फेला परेको थियो श्रीमान रोजगारीका लागि विदेशमा रहेका बेला तेइस वर्षीय रामदुलारी राणाको रहस्यमय मृत्यु भएको हो दैजी स्थित प्रहरी चौकीमा महिला हराएका विषयमा निवेदन परेको र खोजी गर्ने क्रममा हिजो चम्पापुरमै सब भेटिएको प्रहरी प्रवक्ता डीएसपी केदार खनालले बताउनु भएको छ कञ्चनपुरको चम्पापुरमै दुई महिना पहिले पनि स्थानीय विष्णु भट्टको हत्या भएको थियो भट्टका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् डिलद्रा लगायत देशभर आज बासफाई सप्ताह शुरू सप्ताह अंतर्गत आज बाविध कार्यक्रम संचालन भाग का सं। तर वातावरण दिवस प्रकार डड़ेलद्रा आज सरसफाई अंतर्गत कार्यक्रम क्ने भोली सप्ताह अंतर्गत का कार्यक्रम कर उन्तीस गत सत्र घर घरमा सफा चर्पी हामी जिम्मेवार स्वच्छ पानी स्वच्छ बानी हाम्रो सरोकार भन्ने नाराका साथ मनाउन लागि सप्ताह अन्तर्गत कार्यालय परिसर सरसफाई गर्ने कार्यालयको प्रवेशद्वार र परिसरमा सरसफाई सप्ताह सम्बन्धी ब्यानर राख्ने विद्यालय सरसफाई तथा सरसफाई सम्बन्धी अतिरिक्त क्रियाकलाप गर्ने खानेपानीका मुहानहरू सरसफाई गर्ने महिनावारी स्वच्छता व्यवस्थापन लगायतका विविध कार्यक्रमहरू गरी अन्तिम दिन जिल्ला विकास समितिको हल डलिल्द्रामा एक समारोहका बीच सप्ताह सम्पन्न गर्ने यसअघि नै निर्णय भइसकेको छ दुई हजार अडसठी फागुनमा सुदूरपश्चिममा छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएपछि त्यही वर्ष साहुनदेखि कैलालीको धनगढ़ीमा रहेको खेलकुद मैदानलाई रंगशाला बनाउने काम शुरू भएको थियो छैटौं खेलकुद प्रतियोगिताका लागि निर्माण हुँदै गरेका प्याराफिट र खेलकूद मैदान गुणस्तरहीन भएको भन्दै अख्तियारमा परेको निवेदनले यस क्षेत्रमा निर्माण हुन लागेको रंगशालालाई अगाडि काम नबढाउनु भन्दै अख्तियारले रोकेपछि धनगड़ी रंगशालाका लागि छुट्याएको करिब नौ करोड़ रूपियाँ पोखरामा रंगशाला निर्माणका लागि गएको थियो छैटौं खेलकूद प्रतियोगिता सम्पन्न भयो तर यस क्षेत्रको खेलकुद विकासको लागि मेरूदण्ड मानिएको रंगशालाले भने गति लिन सकेन तर केही समयपछि फेरि राष्ट्रिय खेलकूद परिषदले धनगढ़ी रंगशालाका लागि बजेट छुट्याएर काम शुरू भयो निर्माण सम्पन्न भइसकेको रंगशाला भने ठेकदारले हस्तान्तरण नगर्दै तोडफोड भएको छ भीआईपी प्याराफिटमा ताला लगाए पनि झ्यालका सिसा फुटाइएका छन् ढोकामा भाला रोपेर छियाछि छिया पारिएको छ माथि जाने ढोकामा लगाएको ताला फुटाउने प्रयास गरेको प्रष्टै देख्न सकिन्छ ठेकदारले तालाबन्दी गरे पनि यहाँ हुने प्रतियोगितामा दर्शक भर्याङ चढ़ेर भए पनि प्याराफिटमा जाने गरेका छन् ठेक्का सम्झौता अनुसार काम सम्पन्न भएको एक वर्षसम्म पनि भुक्तानी नपाएको भन्दै दिवा निर् निर्माण सेवा प्रणालीका ठेकदार शेरसिंह खटकाले रंगशालामा निर्माण भएको प्यारापिटमा तालाबन्दी गरिदिएका छन् करिब दुई करोड़ पन्ध्र लाख रूपियाँ भुक्तानीका लागि बिल भौचर एक वर्ष अघि पेश गरे पनि अहिलेसम्म भुक्तानी नपाएको भन्दै तालाबन्दी गर्नु परेको ठेकदार खडकाले बताएका छन् बिल अनुसारको भुक्तानी पाउ भन्दै एक वर्ष अघि नै बिल पेश गरे पनि भुक्तानी नपाएको रंगशाला समेत कैलाली जिल्ला खेलकूद विकास समितिलाई हस्तान्तरण नगरेको बताउँदै ठेकेदार खड़काले खेलकूद विकास समितिले विभिन्न भी वाहनामा रंगशाला प्रवेशमा खेलाड़ीसँग पैसा उठाउने गरेको आरोप लगाएका छन् त्यस्तै ते कैलाली जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपक सिंहलाई ठेकेदारले समस्या समयमा नै समय निर्माण सम्पन्न नगरेको र इस्टिमेट भन्दा बढ़ी काम गरेको भन्दै बिल फौचर पेश गरेकाले भुक्तानी रोकिएको बताएका छन् काम पूरा नभएकाले जिल्ला खेलकूद विकास समिति कैलालीले आफ्नो महातहतमा रंगशाला नलिएको बताउँदै अध्यक्ष सिंहले कामपुरा पूरा साथ हस्तान्तरण प्रक्रिया जाने बताएका छन् ठेकदार र राष्ट्रिय खेलकूद परिषदको विवादका कारण त्यहाँ हुने प्रतियोगिताहरू नियम, नियमित हुन सकेका छैनन् तर स्वामित्व नलिएको बताउँदै आएको जिल्ला खेलकूद विकास समिति कैलालीले भने विहान मर्निङ वाकमा आउने व्यक्तिसँग मासिक रूपमा पैसा उठाउने गरेको छ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 अब आज राती र रा भोलि विहानको मौसमी पूर्वानुमान र आज राती देशका पूर्वी र मध्य क्षेत्र लगायत पश्चिमी पहाड़ी क्षेत्रमा साधारणतया बदलीको स्थिति रह बाँकी भागहरूमा आंशिक बदली हुनेछ भने पूर्व र मध्य क्षेत्रका थोरै तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख रेबिज विरुद्धको भ्याक्सिन नपाएर डडलथिराको आइटालमा एक महिलाको मृत्यु भ्याक्सिन अभावमा कसैको ज्यान जानु सरकारको कमजोरी भएको टिप्पणी बैतडी अस्पतालका मेसु तथा जिल्ला स्वास्थ्य प्रमुख अवस्थिलाई कालो मोसो विपन्न महिलालाई उपचारका लागि अनेत्र लैजान एम्बुलेन्स नदिएको आरोपेट क्लिनिक विश्व वातावरण दिवस चेतनामूलक स्वास्थ्य चौकीमा कर्मचारीको लापरवाहीका कारण सेवाग्राही मर्कामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लागेको ताला खुल्यो रा कारण साथै हामीसँग अवस्था समाचार बुलेटिनबाट हामीद्वय बिदा माग्छौँ नमस्कार